जो हिजो पूर्क्षर घोषणा हो करिब अन्ठानब्बे प्रतिशत मानिस साक्षर भएपछि पुणसा गरेको र दुई प्रतिशत भने अशोक्त वृद्ध वृद्ध भएकाले उनीहरूको गणना नहुने गाविसले जनाएको छ सा। भर्खरै साक्षर हुनुभएकी एक वर्षीय सीता गरेले बोर्डमा आफ्नो नाम लेखेर कार्यक्रमको उद्घाटन गर्नुभयो यसअघि चितौनको फुलबारी गाविसलाई नेपालकै पहिलो गीतानगरलाई नेपालकै दोस्रो र शिवनगर गाविसलाई नेपालको तेस्रो पूर्ण साक्षर गाविस घोषणा गरिसकिएको छ शारदा नगर अध्यक्ष कालिका प्रसाद घिमिरेको प्रतामा भएको कार्यक्रम शारदा सामुदायिक अध्ययन केन्द्र र शारदा नगर गाउँ शिक्षा समितिले आयोजना गरेको हो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 बिरामीहरूमा सुरुमा रुगाखोकी लाग्ने ज्वरो आउने टाउको दोख्ने लगायतका लक्षण देखा पर्ने गरेको र केही बिरामीहरूमा डेंगूको लक्षण देखिएको पनि डाक्टर अधिकारीले बताउनुभयो चितवनमा अघिल्लो वर्ष पनि भाइरस ज्वरोको निकै आतंक मछाएको थियो डाक्टर अधिकारीका अनुसार अघिल्लो वर्षको जस्तो प्रकृतिको ज्वरो नरहेको भए पनि आफ्नो स्वास्थ्यमा आफै सजग रहन उहाँले सुझाव दिनुभयो देशबाट निवारण घोषणा भइसकेको कोष्ठरोग नियन्त्रणको अवस्था चितवनमा सुधारोन्मुख नै रहेको छ जिल्लाको तथ्याङ्क अनुसार अझै उल्लेख्य कोष्ठरोगी छन् दुई हजार छैसठी सालमा निवारण घोषित कोष्ठरोग चितवनमा पाँच वर्षपछि मात्र निवारणको अवस्थामा पुगेसँगै सुधारोन्मुख देखिएको हो हाल प्रति दस हजार जनसङ्ख्यामा शून्य दशमलव छयासी प्रतिशत जनसङ्ख्यामा कुष्ठरोग जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ सायग अमर दवाडीले जानकारी दिनुभयो आर्थिक वर्ष दुई हजार छैसठी अन्त्यसम्ममा पैंसठी जना कोष्ठरोगका बिरामी देखिएकोमा आर्थिक वर्ष दुई हजार सडसठी बढेर असी जनामा यो रोग देखिएको थियो यस्तै आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा जनामा देखा परेको कोष्ठरोग यस आर्थिक वर्षमा घटेर पचास जनामा देखिएको तथ्याङ्कमा उल्लेख छ कुष्ठरोग नियन्त्रणमा सुधारोन्मुख देखिए पनि सतर्कता उच्च राख्नुपर्ने आवश्यक रहेको दवाड़ीले बताउनुभयो भरपूर भा। नगरपालिकामा मात्रै सत्रजना कुष्ठरोगका रोगी छन् सत्तीस गाविस र दुई नगरपालिका गरी बाइस स्थानमा कुष्ठरोगका बिरामी रहेका छन् होटल स्काई भरतपुरमा हिजो बिहान एकजनाको हत्या प्रयास भएको छ असो होटलमा काम गर्ने पदमपुर सार घर भएका एक्काइस वर्षीय सुमन थापामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या प्रयास भएको हो हतियार प्रहारबाट देव्रे हातको पन्जा छिनेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ घटनामा संलग्न भएको आशंकामा प्रहरले दुई युवकलाई पक्राउ गरेको छ उनीहरूसँग सोधपोछ भइरहेको जिल्ला प्रहरीकाले चितवनका सहप्रवक्ता जीवलाल चुन्दालीले जानकारी दिनुभयो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 विभिन्न सङ्घ सामाजिक क्षेत्रमा गरेका गतिविधिको सार्वजनिक परिणामलाई पारदर्शी बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन् उनीहरूले समाजमा भएका गतिविधिहरूको सार्वजनिक परिणाम पारदर्शी नभएकै कारण भ्रष्टाचार बढेको पनि औल्याएका छन् शान्ति निर्माण र विकासका लागि सहकारी गरी प्याडले भरतपुरको वडा नम्बर बाह्रमा आयोजना गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत रहेको सामाजिक परिचालन कार्यक्रमको सार्वजनिक परिणाम कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् उनीहरूले आर्थिक पारदर्शितालाई जोड दिँदै हरेक टोलमा भएका गतिविधिबारे सबैलाई जानकारी गराउनुपर्ने बताएका थिए कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले आर्थिक पारदर्शितालाई हरेक विपन्न समुदायले थाहा पाउन आफै जागरूक हुन सुझाव दिएका छन् कार्यक्रममा ओडा नम्बर बाह्रका सामाजिक परिचालक पार्वती कुमार बरालले ओडाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेकी थिइन् बाढीले बगाउँदा नलफरासीमा एकै परिवारका तीनजना बालबालिकाको ज्यान गएको छ तम्सरी आठका बाह्र वर्ष मिलिना कुमाल चौध वर्ष एलिना कुमाल र पन्ध्र वर्षका शोषण कुमालको नारायण गाविसको उल्टी खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको नलफुरासी प्रहरीले जनाएको छ उनीहरू दुई दाजुभाइका छोराछोरी हुन् रूपाईँ गरी घर फर्कने क्रममा नारायणी उल्टी खोलामा एक्कासी आएको बाढीले तीनैजनालाई बगाएको थियो बाढीले बगाएका उनीहरूलाई प्रहरी स्थान बासिन्दाले उद्धार गरी उपचारको लागि मध्य न्दु सामुदायिक अस्पताल डण्डामा लगेका थिए उनीहरूको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ चितौनको टिकली जंगलमा एक युवक मृत अवस्थामा फेला परेका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर रत्नगर सड़क खण्डमा पर्ने टिकली जंगलमा गोर्खा घर भई हाल चितौन बस्दै आएका अन्दाजी चौविस पच्चीस वर्षीय प्रदीप परिवार मृत अवस्थामा फेला परेका हुन् परिवारको विष सेवनको मृत्यु भएको प्रहरले बताएको छ अनुगमनपछि राजमार्गका होटलहरूमा सुधार आउन थालेको सरकारले बताएको छ सरकारले सरसफाइका र गुणस्तर कायम नगर्ने होटललाई वर्गीकरण गरी स्टिकर टाँस्न थालेपछि व्यवसायले सुधार गर्न थालेका हुन् राजमार्ग भले सार्वजनिक गाडीमा स्टिकर टाँसेर प्रचार गरेपछि सुधार आएको खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण विभागले जनाएको छ विभागले गुणस्तर र खानेकुरा बिक्री गर्नेलाई हरियो धेरै सुधार गर्नुपर्नेलाई पहिलो दुईवटा रातो धरको सुधार गर्नुपर्नेमा पहिलोमा एउटा धरको खराब खानेकुराको कारोबार गर्ने होटललाई रातो स्टिकर टाँसेको छ धादिङ र सितोनका होटलमा खाद्य स्वच्छता नभएको धेरै गुनासा आएपछि त्यस क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताउनु भयो उहाँका अनुसार स्टिकर टाँसिएका होटलमा सुधार भए नभएको बारे अहिले दोहोऱ्याएर अनुगमन भइरहेको छ पश्चिम चितवनपट्टिहानी आठ सुन्दर बस्तीका किसानहरूले धान बालीमा व्यावसायिक रूपमा हाँस पाल्न शुरूआत गरेका छन् प्र्याक्टिकल एक्सन नेपालले सञ्चालन गरेको धान खेतीमा हाँसपालन अनुसन्धान परियोजनाले आर्थिक सहयोग गरेपछि किसानहरूले धान कि खेतीमा हाँस पाल्न शुरूआत गरेका हुन् पुरानै प्रविधिमा हाँस पाल्दै आएका किसानहरूलाई व्यावसायिक बनाउने उद्देश्य अनुरूप परियोजनाले किसानहरूलाई आधुनिक तरिकाले हाँसपाल्ने तालिम दिई हाँसपालन व्यवसायतर्फ उन्मुख गराएको परियोजनाका फोकल पर्सन ओमकार पाण्डेले बताउनु चितोनको खैरानी गाविसको मझुई पटिहानी गाविसको पकौडी र सुन्दर बस्तीका गरी उनातिस किसानले धानखेतमा हाँस पाल्न सुरु गरेका छन् सुन्दरबस्तीका तेह्र किसानले चौध कट्ठा जमिनमा हाँस पाल्ने तयारी थालेका छन् अनुसंधान को लागी ने एक किसान एक कट्ठा जमीन में धान बाली में हाँस पाल प्रोत्साहन अंतर्गत एक किसान जमीन में अठारहवट हाँस को चला उपलब्ध कराइने जिसका फीट को अंतराल में धान का बिरुआ रोपी हाँस का वातावरण सीर्जना करना जरूरी रहें फोकल पर्सन पांडे भान बाली में हाँस पालन करीस प्रतिशत समय वृद्धि होने सकने पांडे भनाई ते धान गोड़मेल मल और विषादी प्रयोग कर हाँसका लागि दाना दिनु नपर्ने लगायतका धेरै फाइदाहरू हुने भएकोले वर्षौंदेखि परम्परागत रूपमा हास पालन गर्दै आएका थारू समुदायका किसानहरूलाई बढी समेटिएको छ धानबारीमा अवस्था हेरी दसदेखि पच्चिस दिनका चल्ला छाडिनेछन् यो प्रवृत्तिको नेपालमा नै ने पहिलो पटक चितवनमा अनुसन्धान गर्न लागि अब पालो अर्पण झुनावासको अर्पण झुनावासमा हाम्रो प्रश्न छ चुनाव पारदर्शी बनाउन तथा चुनावबाट स्वच्छ छवि भएका इमान्दार व्यक्तिलाई चयन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको सुझाव प्रति तपाईँको विश्व नेतृत्व छान्ने उपाय बे असम्भव होला र अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक बी, ओ पोल टाइप गरी, लागे को उत्तर, ए, बी वा सी टाइप गरी चौवालीस पचपन वा पैंतालीस पचपन्न मठा सकने अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने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 खबर स प्रिंट रत्नगर एक सौ राोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसटी सात सौ तिरचाली बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार